तेरह आठ सौ रामचंद्र से हम प्रतिबद्धता सुन दिमा शुद्धता रेडियो एक सौ चार मेगा हल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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइन के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको छ म सुजिता हमालमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो संविधान सभाको निर्वाचनमा आफ्नो पार्टीले द्विही बहुमत ल्याउने दावी गर्नुभएको छ चितवनको खैरेनीमा आज अखिल नेपाल शिक्षक संगठनको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनताले माओवादीलाई बुझेकाले दुई त्याही बहुमत ल्याउन कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ उहाँले माओवादीले दोस्रो निर्वाचनमा पनि बहुमत ल्याउने डरले पार्टी मल... पार्टीलाई कमजोर बनाउन हजार किसिमका षड्यन्त्रहरू भइरहेको बताउनु भएको छ माओवादीले दुई त्याही बहुमत ल्याउने डरले मङ्सिरमा हुन लागेको संविधानसभाको निर्वाचन नगराउने तानाबाना बुनिरहेको प्रचण्डको भनाइरहेको थियो परिवर्तन नचाहने तत्त्वहरू देशमा अराजक अवस्था रहिरहोस् भनी मनसायमा समेत रहेको उहाँको दावी रहेको थियो परिवर्तन चाहने र नचाहने पछिबीच अहिले पनि द्वन्द्व रहिकाले शिक्षकले विचार परिवर्तन गर्न सक्ने भन्दै अध्यक्ष प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न आग्रह गर्नुभएको छ देशमा भएका जनयुद्धदेखि दुई हजार बैसठी त्रिसठीको जनआन्दोलनबाट जनताले गरेको अपेक्षा धरापमा रहेको उहाँले बताउनु भएको छ राजनैतिक छ यो कुरा सबै शिक्षक पार्टीहरूले आम जनतालाई राम्रोसँग सम्झाउन सक्नुहुन्छ परिवर्तनको पक्षमा एउटा जनमत निर्माण गर्न सक्नुहुन्छ दस वर्षको जनयुद्ध भनौँ या मधेस आन्दोलन भनौँ जनआन्दोलन उन्नाइस दिनको भनौँ या माया दलित जनजाति सबै सबै उत्पृत बोले समुदायको आन्दोलनले गरेको हो एउटा समृद्ध नेता एउटा नेपालको जो अपेक्षा गरेको हो जो अहिले पनि धरातमा छ पुराना आरानाहरू पुराना सामन्तहरू दलावहरू नदेखाहरू यो सबैहरू कुनै न कुनै यसले परिवर्तन र प्रगतिको शक्तिलाई कमजोर पार्ने षड्यन्त्रमा तय छन् तपाईँहरूले राख्नु भएको छ अहिले पनि सही मात्रै प्रतिकानी शक्तिहरू पुनर्सन्पा हामी भन्छौँ शक्तिहरू संविधान नबलोस् सकेसम्म संविधानको हजुर सभाको हजुर निर्वाचनै र संविधान सभाको निर्वाचन नभइने स्थिति दृजना होस् र परिवर्तनको पक्ष कमजोर र परिवर्तन विरोधी शक्ति जति सपनामा उनीहरू स्वतन्त्रका सिमितमा साना माना सुन्दैछन् म सबै जनसमुदायको अगाडि म यति मात्रै भन्छु मैले काठमाडौँ बसेर या मेरो नेतृत्वमा गणतन्त्र नेपालको सरकार ब भे के नेतृत्व में सजूर्न सरकार का सब अनुभव हेरा कहीं न कहीं देश हित बाहर का प्रतिक्रियावादी शक्तिवा एजेंडा चाहे तो संघीयता के चाहे तो मजदूर किसान के दलित के महिला के जनजाति को सब समुदाय को परिवेशन का एजेंडा निष्पेष पाने निकल ठुल डिजाइन त्यस कारण हामीले के भनेका छौँ हिजो पनि जनताको तादाम विश्वास गरेर हामी अगाडि बढ्यौँ अहिले पनि हामी संविधान अर्को निर्वाचनको निम्ति हामीले ठुलो त्याग गरेकै हो नेपाली जनताले हेरिरहेको छ नेपाली जनताले चिनिसकेका छो मित्र आफ्नो मित्र होइन र उनीहरू छानाबाट सजिलो भए आज यो जनसमुदायकोतिर अहिले हजार किसिमका षड्यन्त्र गरेर माओवादीलाई सम्झे भए ठुलो दिमान अगाडि बढिरहेको छ यो अवस्था हामीलाई भने के विश्वास छ भने जनताले कुरा बुझेको छ जतिसुकै मिडियाबाट प्रचार गरे पनि जतिसुकै सम्मान गर्न माओवादीलाई पनि माओवादीका केही साथीहरूलाई विवादित गरिरहेको छ अलोज्ञान जतिसुकै षड्यन्त्र गरे पनि नेपाली जनताको माया नेपाली जनताको विश्वास हाम्रो पार्टी प्रतिमै छ हाम्रो पार्टीले गर्ने तारेका एजेन्डा मानेछ लामो समयको प्रयासपछि दुई रंगका एलपी ग्यास सिलिण्डर आजदेखि बजारमा ल्याएको छ पटक पटकको अवरोधका बीच आजबाट दुई रंगका सिलिण्डर औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो चितवनमा पनि निलो र रातो रंगको सिलिण्डर बजारमा ल्याइएको छ नारायणगढको पुलचोकमा औपचारिक कार्यक्रम गरी चितवनमा पनि दुई थरीको ग्यास बजारमा आएको घोषणा गरिएको छ औपचारिक कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डाक्टर तेलचन्द्र भट्टराईको प्रमुख आतिथ्यता तथा नेपाल आयल निगम क्षेत्रीयले अमेले गंजका प्रमुख मुकुन्द घिमिरेको विशिष्ट आतिथ्यमा भएको थियो कार्यक्रम ग्यास उद्योग संघ नेपालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र डल्लाकोटीको अध्यक्षतामा भएको थियो यसैबीच दुई रंगको ग्यासबाट उपभोक्तालाई हुने फाइदा र यसको कार्यान्वयनका विषयमा सहकर्मी ध्रुवराज खनाले ग्यास उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र डल्लाकोटीसँग कुराकानी गर्नुभएको छ फाइदा के भन्दाखेरि हजुरको सरकारले विगत दुई वर्ष अगाडि हामीलाई रातो सिन्डर चाहिने भरासी प्रयोजनको लागि निलो सिन्डर चाहिँ व्यापारी प्रयोजन लागि भनेर सरकारले दुई वर्षदेखि नि चिज चलिरहेको कुरा थियो हामीले भन्यो सरकारलाई के हो हजुरको भने रातो र निलो बनाउँदाखेरि दुईवटा प्याज छैन एउटै प्याएजना बनाउनुपर्छ एउटा कुरा अर्को कुरा के छ नि नेपालमा पेट्रोलियमको कुनै पनि कानुन नभएको अवस्था छ कमसेकम यो कानुन बनाउनको लागि चाहिँ नि कानुन नभएको अवस्थामा कमसेकम यसलाई चाहिँ नि एउटा कार्यविधि तयार गरिदिनुहोस् भनेर सरकार लाई भन्यौँ हामीले कार्यविधि तयार गर्ने सिलसिलामा हजुरको चाहिँ नि सरकारलाई नि टाइम लाग्यो होइन त्यस पश्चात अहिले आएर सरकारले के गरियो भने दुईवटा प्राइस होइन एउटै प्राइस निलो र रातोमा एउटै प्राइस जानेछ उपभोक्तालाई फाइदाको कुरा भन्दाखेरि पनि हजुरको चाहिँ के छ भने अब उपभोक्तालाई अब व्यापारी परियोजनलाई निलो जाने भन्ने बित्तिकै यो यसले जसरी भयो भने त्यसको मार् त हामी उपभोक्तालाई पर्ने किन आज चौध सयको चौध सय सत्तरीको प्राइस चौ सय पचास छ हाम्रो चितवनमा चौसय प्राइसको पचासको प्राइसमा हजुरको चाहिँ भोलिका दिनमा अब मानस एक्काइस एक सय पुग्छ भने पाँच सय छ सय वृद्धि भयो भने त्यो वृद्धि त डिभाइडेड भोलि हामीको भोग्दा पर्ने हो किन अहिले हेर्दा होटेलवारेर किन्यो भन्छ हामी गएर हजुरको भोलि खानु पर्दाखेरि चाहिँ आज एक कप चिया पऱ्यो पाँच सय दस रुपियाँ पाउँथ्यो भोलि एघार रुपियाँ हुन्छ त्यसले हामी लोड त हामीलाई पर्छ होइन अर्को कुराहरूको के हो भन्नुहुन्छ भने यो सरकारको चाहिँ निगमको अहिले निगम मिन्स सरकारै भनौँ होइन सरकारको अहिले वार्षिकहरूको चाहिँ दुई अरब रुपियाँ एलपिजीमा लोड नोक्सान रहेछ अनि त्यही को दुई अराब को लागि यो चाहिँ वास्तवमा निलो सिलिन्डरको व्यवस्था गरेको हो अब हामीलाई लाग के लाग्छ भने हामी त निजी क्षेत्र हो हामीलाई रातो बेचिने त्यही पैसा निलो बेचिने त्यही पैसा खाली केसहरूको भने त्यो निलोमा आउँदा कार्यविधि नहुँदाखेरि दुईवटा प्रायः हुँदाखेरि त्यहाँहरूको चाहिँ नि अपचरण हुनसक्छ अपचलन हुँदाखेरि दुर्घटना हुनसक्छ त्यो दुर्घटना बच्नको लागि एउटै प्रायः बस्यो भने त्यो दुर्घटना हुन सक्दैन दुर्घटना हुँदाखेरि तपाईँको जनधनको ठुलो क्षति हुनसक्छ भन्ने हमें बाकी के विद्यार्थी अलि गरीब जनता तो एवटे प्राइस भैस समस्या पर्या अब सरकार को निर्देशन अनुसार क्यों क्या करी व्यावसायिक नदेशन जाना सरकार योड़ा चाहिए नीति बना विद्या वर्ग हज को चाहिए सहूलियत रूप में पाइज अब हमी घरास चारजा घर परिवार को सहुलियमें इसी बुझ्ता होता सरकार ने कह कह दी भरा को नीति हो तर मगरकार चाँडै नै यसको चाहिँ नि टुङ्गो लाउनुपर्छ यदि यो टुङ्गो नलाइकन यो दुईवटा यो उयसको हुन सक्दैन बजारमा मूल्य चाहिँ के रहन्छ मूल्यहरूको हाम्रो यो चितवनको प्राइस चौध सय पचासै हुन्छ पर्सेन्ट र चौध सय पचासै हुन्छ होइन एक्काइस सय भन्नाले भोलि परल मूल्यमा हजुर एक्काइस पाउन सक्ला भन्ने एउटा तर्कमा थियो अहिलेको दिनमा के सरकारले यसलाई दुईवटा प्राइस भनेकै छैन एउटै प्राइस भनेको छ एउटै प्राइस हुँदाखेरि हजुरको चाहिँ आज हाम्रो चितवनको प्राइस भनेको चौध सय पचास हजुरले हाम्रा सिनै चौसी पचास रातो सिनै चौबसी पचास हो हामीले चाहिँ बिक्री वितरण गर्ने हो हाम्रो आम उपभोक्ताले पनि पाउने चौसी पचास नै हो यसपछि कारण भएपछि बजारमा आएपछि यसअघि भएका आन्दोलनहरू त्यसलाई कसरी त्यस्तो छ आन्दोलन हाम्रो अरू वास्तवमा हाम्रो चाहिँ एउटै मात्रै कुराहरूको के भने दुईवटा प्राइस नहोस् दुईवटा प्राइस हुँदाखेरि हामी उद्योगी पनि ठुलो झमेलामा पर्ने त्यसपछि हाम्रा उपभोक्ताहरू पनि झमेलामा पर्ने हाम्रा डिलर डिस्ट्रिब्युटर साथीहरू पनि यो झमेलामा पर्ने र त्यसपछि हजुरको चाहिने डबल मूल्य हुँदाखेरि चाहिँ हजुरको उपचलन हुने भएर एउटा अर्का गर्दाखेरि ठुलो जनजनको क्षति हुन्छ एउटा कुरा त्यो अर्को कुरा कुनै पनि नयाँ कुरा गर्दाखेरि कुनै पनि एउटा एलपिजी जस्तो चिजमा चाहिँ हजुरको चाहिने एउटा नीति बन्नुपर्छ भन्ने आशय हो सरकारले एउटा कार्यविधि बनाएको छ त्यो कार्यविधि अनुसार अब हामी चल्यो कार्यविधिमा नि हजुरको दुई चारवटा बुधामा एउटा सह त्यसलाई सहमति गर्नुपर्ने थियो त्यो दुई चारवटा बुझा पनि सरकारले म चाहिँ सहमतिअनुसार हामी चाहिँ टुङ्ग्याइन्छु भनेको भएर हामी जस्तो लागेको मलाई लाग्छ आम उपभोक्ता यसमा मर्कामा धेरै पर्ने केही छैन तर हामी आमभोक्ताले आम यति जान्नु पऱ्यो कि यसको प्राइस कति हो हामी कति यहाँ किनियो भन्दाखेरि मैले यहाँकै सञ्चार मार्गहरू आज भन्नु भन्न चाहन्छु कि हाम्रो चितवन जिल्लाको हाम्रो चाहिँ उपभोक्ता प्राइस भनेको चौध सय त्यसमा कसैलाई चाहिँ नि अब कसैले ढुवानी गरे बाबु दस बिस रुपियाँ कोही लेबर चालिन्छ त्यो छुट्टै कुरा हो शुद्ध एलपिजीको प्राइस भनेको चौध सय हाम्रो चितवनको प्राइस आजको दिनमा अब भोलिका दिनमा चाहिँ नि सरकारको कस्तो निर्देशन आउँछ के आउँछ सरकार निर्देशन हेरेर हामी व्यवसाय पालन गर्ने हो अब यसमा कि यो सर्टेजको अवस्था थियो यो दुई रङको सिलिन्डर आएपछि सर्टेज सर्टेज होला नहोला यसमा चाहिँ यस्तो छ हजुर के छ हजुरको भने यो एलपिजी भनेको हजुरको कस्तो छ भने वर्ल्ड वाइजमा सर्टेज अलिक सर्टेज चिज हो सर्ट सप्लाई नै हुन्छ अब मलाई लाग्छ यो हजुरको हामी पढन मूल्यले नि अब आजको भन्दा भोलि केही कम हुनसक्ला यो चाहिँ सर्ट मेरो आफ्नो मूल्याङ्कनमा होला <laughs> अमेरिकामा तपाईँको दुई सर्ट होला होला हजुरको चाहिँ नि इन्डियामा दस पर्सेन्ट होला त्यसै गरी होला तपाईँको चाहिँ चाइनामा तपाईँको दुई एक पर्सेन्ट होला होइन अब नेपालमा त मैले हजुरको दुई हजार अन्ठाउन्न साल यो कारोबार गरेको यो कारोबार गर्दाखेरि हजुरको चाहिँ नि सर्टेज नभएको दिन त मैले यो बाह्र वर्षको पिडमा दुई महिना जति पायो मैले होइन अब यो हजुरको सर्टेज कम गर्न सरकारको घाटै कम गर्नलाई चाहिँ नि यो नीति ल्याएकै हो हामी आशावादी छौँ के छ भने भोलि आम उपभोक्तालाई यति महँगो तिर्दा पनि हजुरको चाहिँ सर्ट नहोस् भन्ने एउटा हामी चाहन्छौँ हामी व्यवसाय वास्तवमा हामी यो अहिले सर्ट सप्लाईले हामी पनि मर्कामा परेको छौँ हाम्रा ढिलो साथीले मर्कामा परेको छन् हाम्रा उपभोक्तानी केही भोगाउमा परेका छन् मलाई लाग्छ हामी विश्वास ला छ हामीलाई चाहिँ हजुरको भोलिका दिनमा यो शर्ट सप्लाई चाहिँ अलिक कम हुन्छ यो कर्मैसँग हुन्छ एकैचोटि हुन सक्दैन दुई थरीको पूर्ण रूपमा कारण हुन्छ जस्तो लाग्छ होइन अब सरकारको नीति सरकारले चाह्यो भने नहुने कुरा के छ त सरकारले नीति गरिसक्नुभयो उहाँ सरकारले त्यो नीतिलाई हामीले पालना गरिसक्यौँ अब भोलिदेखि हामी कर्मैसँग मैले भने कर्मैसँग कुन ठाउँमा कति चाहिन्छ सरकारले यति पर्सेन्ट उति पर्सेन्ट होला हामी कस्टमरले कति पर्सेन्ट माग्छ अब काई 20 पर्सेन्ट होला काई 10 पर्सेन्ट होला काई तिस पर्सेन्ट होला कहीँ पाँच होला अब यो चाहिँ अब यो जाने क्रममै छ चितवनको नारायणगढ़मा करिब एक बिघा क्षेत्रमा रहेको गाँजा सशस्त्र प्रहरी सीमा सुरक्षा बल चितवनले आज नष्ट गरेको छ नारायणगढ बजार क्षेत्रमै गाँजा रहेको थाहा आज बिहान सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले करिब एक बिघाको गाँझा नष्ट गरेको हो कार्यालयका प्रमुख सुन्दर खड्काले पचास भन्दा बढ़ी सशस्त्र प्रहरी परिचालन गरेर गाँझा नष्ट गरेको जानकारी दिनुभएको छ बालकुमारी कलेज समेत रहेको छ गाँझा कसैले लगाएको नभई आफै ए पनि गाँझा निकै फस्टाएको थियो गाँझा खानेहरूले स्वेत्रको गाँझा प्रयोग गर्ने गरेको स्थानीयले बताएका छन् बिहान बेलुका गाँझा खाने तथा ट्यापे मुन्द्रीहरूको भिड़ लाग्ने गरेको र सड़क बालबालिकाले पनि प्रयोग गर्ने गरेको स्थानीय बिन्दु श्रेष्ठले बताउनु भएको छ सीमा सुरक्षा कार्यालयका प्रमुख एसपी सुन्दर खड्काकै नेतृत्वमा गाँझा नष्ट गरिएको हो कलेज नजिकै रहेकाले विद्यार्थीहरूको पनि आकर्षण बढ़न सक्ने देखिएपछि गाँझा नष्ट गरिएको उहाँले बताउनु भएको छ गाँझाको झाङ निकै क्लो भएकाले आपराधिक क्रियाकलापमा संलग्न हुनेहरू पनि लुकेर बसेको बताइएको छ सशस्त्र प्रहरीले घरहरूपर सरसफाई र गाँझ स्थानीय नष्ट सुरक्षित हुने बताएको छ निजी स्रोतबाट तलब दिने गरी, गरी राखिएको चितवनको दाहखानी गाविसको राष्ट्रिय माविक गर्दासका शिक्षकले लामो समयदेखि तलब नभएपछि आन्दोलन शुरू गरेका छन् शिक्षकहरूले हिजोदेखि नै पढ़ाउन छाडेर आन्दोलन शुरू गरेपछि आजदेखि विद्यार्थी पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् आफूहरूलाई प्राप्त छात्रवृत्तिको रकम पनि शिक्षकलाई तलब का रूप में वातावरण बनानेही बाकी विद्यालय का प्रधानपक्रेष्ठ थोड़े बाकी बाकी महीना सम्मान तैयारी शिक्षक सभी भुक्ताने के पटक होने में मग राख समस्या शिक्षक आगामी दिन मासिक रूपमा तलब खाने वातावरण हुनुपर्ने माग गरेका छन् विद्यालयमा रहेका पन्ध्र जना शिक्षक कर्मचारी मध्ये छ जना निजी स्रोतका शिक्षक शिक्षकहरूलाई मासिक आठ हजार पाँच सयदेखि बाह्र हजार पाँच तलब तोकेर पढाउन राखिएको छ जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध हुने तलब सुविधामा एकजना स्थायी दुईजना राहत अनुदान र दुईजना अस्थायी र दुईजना करमा शिक्षक राखिएको विद्यालयले जानकारी दिएको छ आवश्यक दरबन्दी नभएपछि विद्यालयले निजी स्रोतबाटै तलब खुवाउने गरी राखेका शिक्षकलाई तलब खुवाउन नसकेपछि समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढलक राणा मकरले जानकारी दिनुभएको छ यसअघि विभिन्न सामुदायिक वनको सहयोगमा विद्यालयको खर्च सञ्चालन गरिएकोमा यसपटक सामुदायिक वनलाई काटाउ र बिक्री गर्न जिल्ला वन कार्यालयले रोक लगाएकोले का सहयोग पाउन नसकेको उहाँले बताउनु छ विद्यालयलाई आवश्यक पर्दा विभिन्न व्यक्तिबाट सापटी लिएर साढे लाख रुपियाँ आफूले खर्च गरिसकेको पनि उहाँले जानकारी दिनुभएको छ <णिया> नेपाली कांग्रेस निकट नेपाल ट्रेन युनियन कंग्रेस स्वतन्त्रताको पाँचौं महाधिवेशन चितवनमा हुने भएको छ आगामी असार सात आठ र गतेका लागि महाधिवेशन तय भएको ट्रेन युनियन कंग्रेस स्वतन्त्रताका केन्द्रीय सदस्य सूर्य नेपालले जानकारी दिनुभएको छ महाधिवेशनमा कंग्रेसले उठाउँदै आएका सबैका लागि सामाजिक सुरक्षा पञ्जीकरण संविधानमा निश्चित हुनुपर्ने गरिनुपर्ने श्रमिकका हक र राज्यका निकायहरूमा श्रमिकको प्रतिनिधित्व नेपाली कंग्रेसमा प्रतिनिधित्व लगायत नेपालको र अन्तर्राष्ट्रिय श्रम आन्दोलनका मुद्दाबारेमा छलफल र निर्णय गरिने केन्द्रीय सदस्य श्री नेपालले बताउनु भएको छ महाधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष लगायत सैतिस सदस्यीय नयाँ कार्यसमितिको समेत चयन गर्नेछ निला र सेता श्रमिकका पच्चीस राष्ट्रिय युनियनहरू सम्मिलित महासंघको महाधिवेशनमा बहत्तर जिल्लाबाट पन्ध्र प्रतिनिधि सहभागी हुनेछन् टिकौली मध्यवर्ती सामुदायिकनभित्र रहेको टिकौली तालका कारण जैविक विविधतामा संरक्षण टेवा पुगेको छ ताल संरक्षण भएसँगै अहिले ताल ओरपर चराचुरुङ्गी तथा जीव संख्या बढेको वनका अध्यक्ष बुद्धि विक्कले जानकारी दिनुभएको छ तालको राम्रो व्यवस्थापनका कारण यसपटक ताल ओरपर करिब चार सयवटा चराले गोण लगाएको छ साथै अन्त्य लोभ उन्मुख अवस्थामा रहेको नामक जंगली जानवर को वार्स स्थान संरक्षण इस ताल चितौन में रहकर कृत्रिम तथा प्राकृतिक ताल उत्कृष्ट ताल पुरस्कार पाने सफल ताल व्यवस्थापन रक्षण वन को आंतरिक स्रोतवाई ताल को दिगो व्यवस्था करजना ताल संरक्षण विस का आवश्यक नीति को आवश्यकता रही वन का अध्यक्ष विकानी तालय वर्ष में दुई पटक समय टिकोली सामुदायिक वनले सरसफाई गर्दै आएको छ साथै तालले तालमा रहेको गोईको बासस्थानमा असर पुग्न भन्दै सञ्चालन हुँदै आएको ढुङ्गा समेत सञ्चालनमा रोक लगाएको छ बाह्रौं बालश्रम विरूद्धको विश्व दिवसको अवसर पारि आज दियालो परिवार नानगढ नारायणगढ़ बस पार्क ठोल सुधार समिति तथा बस व्यवस्थापन समितिको संयुक्त आयोजनामा आज निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ भान उच्च माध्यमिक विद्यालय नगर नानगढको प्राङघटमा आयोजना गरिएको शिविरमा नेसनल हस्पिटलले प्राविधिक सहयोग गरेको थियो अस्पतालको पहुँच भएको ठाउँका स्थानीयहरूको पनि स्वास्थ्य जाँचप्रति खासै सचेत नभएको भन्दै दियालो परिवारले स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ नेपालीहरू आफ्नो स्वास्थ्यप्रति खासै ख्याल नगर्ने भएकाले अस्पतालको नजिक भएकाहरू पनि स्वास्थ्य जाँच गराउनबाट वञ्चित भएको हुँदा यस्तो अवस्थामा आफ्नै गाउँठोलमा आयोजना गर्ने यस्ता स्वास्थ्य शिविरहरूले उनीहरूलाई सहयोग पुर्याउने दियालो परिवार नानघटका राजेन्द्र पियाले बताउनु भएको छ शिविरमा रोग विशेषज्ञ डाक्टर विनुमा श्रेष्ठ हाट तथा नसा रोग विशेषज्ञ डाक्टर वरूण श्रेष्ठ बालरोग विशेषज्ञ डाक्टर संयोग श्रेष्ठ डाक्टर निर्मल श्रेष्ठले स्वास्थ्य परीक्षण गर्नुभएको थियो शिविरमा करिब एक भन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् मकानपुरमा वर्षामाढी र हर्नामाढीमा गरी आशो दुईजनाको मृत्यु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत वर्षामाढी दुई बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ नारायणगढतर्फ जाँदै गरेको ना एक पीन शून्य नम्बरको मोटरसाइकललाई ना चार ख एक छ पाँच दिँदा मोटरसाइकल चालक वर्षामाढी एक्का चालिस वर्षीय नारायण खड़का को मृत्यु में घाइते मोटरसाइकिल में सोमवार सुभद्र खड़का को भरपूर में जिला प्रहरी का मुकानपुर जनाये हर्नामाड़ी तीन दुभान में पानी को खूल में हर्नामाड़ी साथ भूलभुली पचास वर्ष बहादुर पहली सारी मृत्यु अवस्था में फैला पड़ा स्थानीय पुगेपछि प्रहरीको टोलीले उनको सब का लागि हेटौँड़ा अस्पताल ल्याएको छ मृत्युको कारण खोल्न नसकेको जिल्ला प्रहरीकाले मकनफोरले जनाएको छ अब पालोअर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ दोस्रो संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले द्वि त्याही बहुमत ल्याउने एकीकृत एक एक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावीप्रति तपाईँ के भन्नुहुन्छ एक कुरा सही हो बी बोलेर मात्र हुन्छ र सी अब त रहर पुग्यो कि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 मुदायिक आवाज को लामो समय को प्रयास पुई रंग एलपी गैस सिलिंडर आजदिखि बजार में लिया पटक पटक को अवरोधा बीच आज बाद दुई रंग का सिलिंडर औपचारिक रूप में प्रयोग में लियाइ नीति प्रभावकारी होर्वसाधारणला सो सुनौ उन्हींवाजुदायिक यो सरकारले आजदेखि जुन दुई कलरको चाहिँ ग्यास ल्याएको छ बजारमा उपभोक्ता र तपाईँको चाहिँ व्यावसायिक हिसाबले यो चाहिँ कार्यान्वयन हुन्छ हुनुपर्छ र यो कार्यान्वयन भयो भने तपाईँको चाहिँ ग्यासमा जुन पेट्रोलियम पदार्थ जस्तै ग्यासमा घाटा बिर्छ सरकारले त्यसमा एक ढङ्गको चाहिँ सरकारलाई यो यसले चाहिँ फाइदा पनि गर्छ त्यसमा यो कार्यान्वयन हुन्छ र गर्नुपर्छ अहिले जुन सरकारले ल्याएको चाहिने यो ग्यासमा होइन अब निलो चाहिने होटलवालाहरू अथवाहरूलाई रातो चाहिने अब जनताहरूको लागि Thank <laughs> you. सरकारले लागू गरेको आजदेखि लागू गरेको जुन यो ग्यास छ निलो र रातो जुन रातो चाहिँ उपभोक्ताहरूको लागि र यो ठुलो निलो चाहिँ ठुल्ठुलो होटल व्यवसायहरूको लागि जुन लागू गरेको छ यसरी यो सरकारले यसरी निकालिएको दुई ग्यासमा मूल्य एकरूपता नहुने हुनाले होटल व्यवसायहरूले ब्ल्यागमा लिनेर होटल व्यवसायहरू सञ्चालन गर्ने गरेको पाइन्छ त्यस जुन यो सरकारले निकालेको यो दुईवटा ग्यास सरकार उपभोक्ता को हित जो दुटा सिलिंडर अभी बजार में लिया प्रभावारी होना सकता तर संबंधित निय के उपभोक्ता कस्तु रूप में जो गैस यूज कर संबंधित अनुगमन कर जरूरी है ताकि व्यवसाय काला बजारी नगरोस् उपभोक्ता मर्का में नपरोस्मचार सामुदायिक आवाज संगे हम स्थानीय समाचार के अंत्य गांव ठावी घटना दुर्घटना भैयाजनिकाशो का विषय में कई कार्यक्रम को आयोजना करते हम हमीन हो समझे फोन नंबर हो सुन्ना छपन्न पांच तिरसठी दुई सय पचीस पांच तिरसठी तीन सीस फैक्स नंबर सुन्ना छपन्न पांच तिरसठी तीन रेडियो अर्पण संग इंटरनेट अनलाइन में डब्ल्यू डब्लू डब्ल्यू डट रेडियो अर्पण डट कम संसार भरिकेश आस सुनी रहो साझ साढ़े छजी को अर्पण स्थानीय समाचार सकिए म सुजिता हमल बिदाई नमस्कार मल्टी साइन्स टेस्ट ज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण मल्टीलर्निंग चार पर्षा हिमालयन बैंक को टाइम चेंग। टाइम, चेंग। टाइम चेंग को प्रभावकारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्रणाली रत्नगर दुई मेन रोड टाणीचोक चितवन अहिले को सात बजे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 सम्पर्क रतन रोड टा चोक शून्य छ पाँच साठी तिन फोन एकचालिस गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो आर अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो र यो हो कार्यक्रम अर्पण शुभ साँझ त लाइ साडी र ब्लाउज हाम्रो कृषि विकास ब्याङ्कको पहिलो तुलिसकेको छ हजुर हामी कहाँ सर्टिङ सुटिङ